शिक्षक का ड्रेस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 कार्यक्रम साझा नेपाल देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अखराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारणमा रहेका दुई भन्दा बढ़ी सामुदायिक रेडियोहरूबाट हरेक साता यसै बेला सुन्न सकिन्छ साझा नेपाल डब्लू डब्लू पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ साझा नेपालको आजको भाग एक सय त्रियानब्बेमा हामी मुलुकको वर्तमान अवस्थामा राष्ट्रियताको सवालका बारेमा छलफल गर्दैछौ आजको छलफलमा सीमाविद बुद्धिनारायण श्रेष्ठ राप्रपाका नेता राजेश्वर देवकोटा र संस्कृतिविद जेतेन्द्र जङ हिमाली सहभागी हुँदै हुनुहुन्छ सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक नेटवर्क सीआईएन मार्फत देशभरिका दुई सय भन्दा बढ़ी रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको छलफलमा सहभागी सीमाविद् बुद्धिनारायण श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेश्वर देवकोटा र संस्कृतिविद चेतेन्द्रजंग हिमाली यहाँहरू तीनैजनालाई कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ सीमावित बुद्धीनारायण श्रेष्ठजी अता बहस भईर अवस्था राष्ट्रीयता को सवाल कह छेव छता को विषय कति को प्राथमिकता दीकन अब संघयता को सबल चाहिए पहिचानलाई प्राथमिकता दिने कि सामर्थ्यलाई प्राथमिकता दिने भन्ने कुरा आउँछ मेरो विचारमा सबभन्दा पहिले सामर्थ्यलाई प्राथमिकता दिनुपर्छ त्यसपछि मात्रै अनि पहिचानको कुरा आउँछ होइन हाम्रो देशमा हामी समृद्ध भयौँ भने एक पेट खान लाउन राम्रोसँग पायौँ भनेदेखि अनि त्यसपछि हाम्रो अब सामर्थ्य भयो भने अनि पहिचानको कुरा आउँछ मैले तपाईँलाई यो किन भनेको भनेदेखि चाहिँ जस्तो नाम्चे बजारको शेर्पिनीहरू उनीहरूले <San> आफ्नो पहिचान बचाउनलाई अब उनीहरूको किमोनो प्रकारको चाहिँ लुगाहरू हुन्छ त्यो लुगाहरू किन्नलाई चाहिँ बाह्र हजार लाग्दो रहेछ अरे है अब सामर्थ्य नभइकन त्यो उनीहरूको पहिचान चाहिँ शेर्पाको पहिचान बचाउनलाई त सकेन बाह्र हजार रुपियाँको सामर्थ्य भएपछि बल्ल त्यो पोसाक किनेर अनि पहिचान बचाउन सक्ने भयो त्यसकारण पहिले सामर्थ्य भइदियो भने अनि पहिचान पनि बच्छ मेरो धारणा यो छ है संहिताको सम्बन्धमा हाम्रो अन्तरिम संविधानमा संहिताको कुरा लेखिएको हुनाले मैले त्यो मूल कानूनलाई मानेर संहिता त हुनुपर्छ हेर्नुहोस् तर संहिता कस्तो हुनुपर्छ भनेर छोडकरीमा भन्नु भन्दाखेरि भन्दा म चाहिँ के भन्छु भने हाम्रो संहिता विभिन्न राज्यहरूको विभाजन चाहिँ काँक्राको चिरो जस्तो गरेर हुनुहुँदैन कुनै पनि हातमा हुँदैन तर सुन्तलाको केस्रो जस्तो प्रकारकोबाट चाहिँ हाम्रो संहिताको सीमा विभाजन हुनुपर्छ त्यसको मतलब हाम्रो नेपाल पूर्व पश्चिम लाम्चो परेको छ पूर्व पश्चिम काँक्राको चिरो जस्तो गरेर फरलक फरलक पारेर संहिताको चाहिँ अब विभिन्न प्रदेशहरू विभाजन गर्ने होइन र हाम्रो नेपाल चाहिँ हिमाल पहाड़ र मैदानले बनेको छ म मैदान भन्छु है मधेस पनि भन्दिनँ म तराई पनि भन्दिनँ किनभने अब हिमाल र पहाड़सँग मिल्ने सिमिली चाहिँ मैदान हो नि त्यसकारणले हाम्रो संघीयताको संरचना पनि हिमाल पहाड़ र मा बसेका हाम्रा नेपाली दाजुभाइहरूको राष्ट्रियता एक हुने गरेर आपसमा हातेमालो हुन सक्ने गरेर संहिता हुनुपर्छ र धेरै संख्यामा संहिता हुनुहुँदैन धेरै संख्यामा अब यसमा राष्ट्रको धेरै ठुकुटी पनि खर्च हुन्छ अनि वाद पनि हुन्छ र नेपाल छिन्नभिन्न हुने भएको हुनाले गर्दाखेरि सकेसम्म कम संख्यामा प्रदेश विभाजन हुनुपर्छ राजेश्वर देवकोटाज्यू राष्ट्रियता भनेको के हो सबैले बुझ्ने गरे भनिदिन्न आत्मसम्मान राष्ट्रियता हो यो राष्ट्रियताको अवस्था चाहिँ अहिले कस्तो छ तपाईँको विश्लेषणमा नेपालको राष्ट्रियताको सुत्या अवस्था छ राष्ट्रियता सुत्या छ त्यसको अर्थ के भन्ने कुरा चाहिँ भाँडिया छ के कुरा के कुराले गर्दा चाहिँ अहिले अब सबै साधारण नागरिकले बुझ्दाखेरि के के भएन अहिले अब राष्ट्रियता तपाईँले भनेको जस्तो राष्ट्रियता बिग्रियो राष्ट्रियता सुत्यो एकदम संकटको अवस्थामा पर्यो भने के के कारणले गर्दाखेरि त्यो सङ्कटमा पर्यो मूलभूत रूपमा हामीले आफ्नो गर्व आफ्नो सम्मान बिर्स्यौँ अरू कुरा त आक्रमण भइरहेकै छ हामीले आफ्नै कुरा बिर्स्यौँ अनि आक्रमण हुँदैन तपाईँ अस्वस्थ हुनुभयो भने रोग लाग्छ तपाईँ स्वास्थ्य कहाँ स्वस्थ हुनुहोस् पहिले त्यसपछि अनि रोग लाग्दैन हाम्रो स्वास्थ्य केमा छ त नेस यो नेसनको स्वास्थ्य केमा के छ आत्मसम्मानमा छ आफ्नो इतिहासप्रति गर्व गर्नुमा आफ्नो धर्म संस्कृतिको रक्षा गर्नुमा नेपालको स्वास्थ्य छ त्यो स्वास्थ्य बिर्सिएपछि रोग लाग्छ आक्रमण हुन्छ चेतनजी अब यो राष्ट्रियता भनेको चाहिँ खास के हो तपाईँ अब संस्कृतिविद हुनुहुन्छ होइन हामीले राष्ट्रियतामा के के कुराहरू आउँछन् होइन सबैभन्दा ठुलो कुरो चाहिँ पौराणिक कालमा सप्तदीपा वसुन्धरा भन्थे यो पृथ्वी सात महादेशमा बाँडिएको छ भन्थे राज्यको विभाजन थिएन तर त्यो सबै मिलिजुली खाइरहेको थिए पछि गएर जब राज्य विभापना राज्य पद्धति स्थापना भयो र त्यसरी चाहिँ अनि त्यो आफ्नो सीमा क्षेत्रको भौगोलिक संरक्षण गर्ने एउटा अर्को कुरा जब त्यसरी सबै विभाजन भइसकेपछि अनि के भन्न थाल्यो भने वीरभोग्य वसुन्दरा भन्न थाले अनि अर्काको देश आक्रमण गर्ने परम्परा अब अहिले राष्ट्रियता भनेको के पहिलो कुरा त भौगोलिक सीमा हो दोस्रो कुरा माटो त आफै बोल्दैन ना। नागरिकहरूको समान अधिकार स्थापना गरेर माटोको प्रतिनिधित्व जनताले गर्ने हो नि त गर्ने हो नि त त्यसकारण चाहिँ माटो र मुटुको सम्बन्ध स्थापित गरेर समान अधिकार जनतालाई दिएर मात्रै यो राष्ट्र सुरक्षित रहन सक्छ यो माटो र मुटुको सम्बन्ध स्थापना गरेर सबैलाई समान अधिकार दिनको लागि चाहिँ अब नयाँ संविधान कसरी बनाउनु पर्छ बनाउनु पर्ने कस्तो भन्दाखेरि प्राकृतिक स्रोतहरूलाई वर्गीकरण गर्नुहोस् अनि भू स्वामित्व झिटी छ देशभित्र भूमि त तन्काएर तन्किँदैन अनि त्यसलाई चाहिँ समान रूपले वितरण गरिदिनुहोस् अनि त्यसलाई उच्चतम विकासको बाटो हर जनतालाई सहयोग गर्नु राज्यले अब राज्यले अर्को कुरा चाहिँ सँगसँगै कम से कम चार गावीशा। चार एउटा कोय कर देश पी मालपोत देखि लीएर सब गांवम दिन सकोस् कहीं अड्डा में जान नपरो जनता कम से कम पन्द्रह बेड को हॉस्पिटल गांव में बनाई दिखा दऊ जमीन में सामान अउ अल स्रोत में सामान स्वामित्व देउ बुद्धिनारायणजी अब राजेश्वर देवकोटा जस्तो पुरानो नेताहरूको राष्ट्रियताको व्याख्या एक किसिमको छ अहिले अब ठुला शक्ति भएर उदयमान भएका एकीकृत एक नेकपा माओवादी लगायतका नेता